वैशाख बाह्रको महाभूकम्पले नेपालमा हजारौँको संख्यामा मानवीय र अरबौँको भौतिक क्षति पुर्याएको छ भूकम्पको प्रभावबाट रुकुम पनि बच्न सकेन रुकुममा भूकम्पबाट भएको क्षतिको एकिन तथ्यांक अझै आइसकेको छैन भूकम्प पीडित रुकुमवासीका लागि के रुकुम गर्दैछन् सरकारवाला निकाय अनि पीडितका अपेक्षा के हुन् आजको हाम्रो सरोकार नमस्कार हाम्रो सरकारमा स्वागत छ म गणेश श्रिर्पा आज हामी भूकम्प पीडित रुकुमवासीको पहिचान राहत अपेक्षा र पुननिर्माणको बारेमा बहस गर्दैछौँ हामीसँग हुनुहुन्छ प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल पर नयाँ उप प्रेक्षक गोविन्द थपिलिया र प्रमुख जिल्ला इन्जिनियर दिनेश कुमार घिमिरे साथमा सदरमुकाम र आसपासका गरी झन्डै चालिसजना सहभागी पनि यहाँ हुनुहुन्छ सदरमुकाम मुस्कटमा रेकर्ड हुँदै गरेको यो छलफलको सुरु तपाईँ सहभागीको प्रश्नबाट गरौँ मेरो नाम आकाश केसी हो मेरो घर सोभा गाविस त्यहाँ विभिन्न किसिमका कच्ची घरहरू चर्किएका छन् र त्यहाँ नाम पनि टिभीहरूले यो रात पाइन्छ भनेर अहिलेसम्म रात पनि गएको छैन यो रात उनीहरूले पाउने कि नपाउने भनेर खुला गरिदिनु परमुङ जिल्ला अधिकारीज्यूले शिलोबालजी त्यसरी तथ्यांक सङ्कलन गरेर ल्याउने मात्रै कि केही राहत पनि दिनुहुन्छ यहाँहरू वास्तवमा हाम्रा जति हुनुहुन्छ भूकम्प पीडितहरूको एउटा चासो र चिन्ताको विषय त्यही नै हो सरकारले राहत दिन्छ कि दिँदैन भन्ने नै उहाँहरूको शङ्का अर्थात् उहाँहरूको जिज्ञासा रहेको अवस्था छ वास्तवमा अहिले हामीले भूकम्प पीडितहरूको एक्ज्याक्ट तथ्याङ्क अहिलेसम्म भेरिफाई गरिसकेको अवस्था छैन र अहिले तत्काल हामीले राहत दिएको अवस्था चाहिँ जिल्ला दैव उद्धार समितिका बैठकले जुन हामी बैशाखतिर गति पनि बस्यौँ और पंद्रह गति बस्य हमी चार टोली बनाएर पूर्ण क्षति भाग घर का, का प्रत्येक घर लत्काल राहत स्वरूप बने रा। पांच का दरले वितरण गये इस वितरण अवस्था अलीसम त्रिहत्तर घर परिवार ने पाक अवस्था जहांसम चर्क घर आंशिक क्षति भैया घर का राहत का संदर्भ का कुछ वहाँ को प्रश्न त्यातिर केन्द्रित भोज मैं लगता तो अब यकीन डेटा आई सके कसरी जाने भरने सन्दर्भ में हम फिर जिला उद्धार समिति को हामीलाई प्राप्त निर्देशनहरू त्यहाँ प्रस्तुत गरेर डिसिजन गरे, डिस गरे अनुसार यहाँले पाउनुहुनेछ अहिले तत्काल नपाउँदा यहाँहरूले सरकारले तुरुन्तै रेस्पोन्स नगर्दा तपाईँलाई चाहिँ यहाँ दिँदैन कि भन्ने सङ्ख्या उत्पन्न स्वाभाविक हो तर त्यसलाई नेपाल सरकारले पक्कै पनि रेस्पोन्स गर्छ तर घर भत्किएका छन् तत्कालै दिनुपर्ने होइन के दिनुपर्ने हो हु त्यो चिज होइन तत्काल भत्केकाहरूको लागि हामीले दिएका छौँ अब जुन चाहिँ वैशाख बाह्र गति गएको अवस्थामा तत्काल भत्किएका भनेर हाम्रो संयन्त्रले बहत्तर घरको जुन चाहिँ रेकर्ड हामीसँग प्रस्तुत भएको थियो तर उन्तिस गतिको भूकम्पले त्यसलाई थपेर अहिले एक सय छत्तिस पुर्याइसकेको अवस्था छ त्यसो भएको अब हामीले तत्काल भत्कि भत्किएका लागि त्रिहत्तर घरको लागि हामीले दिइसकेको अवस्था छ त्यसैले गर्दा जुन कुरा चर्केको छ आंशिक क्षति भएको छ तिनीहरूको लागि मात्रै अहिले चाहिँ दिएको छैन त्यसरी त दिँदाखेरि चाहिँ अब यसमा विभिन्न कुराहरू आउन सक्छन् पाउनेले पाउने नपाउनेले पाउने स्थिति पनि हुनसक्छ भन्ने हिसाबमा हामीले जुन चाहिँ तथ्याङ्क सङ्गठन गरिराखेका छौँ त्यसलाई भेरिफाई गरिसकेपछि मात्रै दिने भनेर त्यसलाई अहिले चाहिँ राखेको अवस्था हो के दिनुहुन्छ त्यसपछि त्यसपछि अब एउटा नीतिगत हिसाबले जुन आएको छ त्यही नीतिगत हिसाब अनुसारको चाहिँ राहत दिने अवस्था हो सुरुमै एउटा के आएको थियो भन्दाखेरि घर पूर्ण रूपमा क्षति भएको बस्ने नहुने गरी क्षति भएको घरहरूको लागि चाहिँ तत्काल पाँच हजारको देऊ भनेको अवस्था थियो भने आंशिक घर क्षति भएकोलाई तत्काल तिन हजारको र रूपले तिन रकम चाहिँ राहत स्वरूप उपलब्ध गराउनु भन्ने अवस्था चाहिँ थियो त त्यसपछिका कुराहरू नीतिगत हिसाबमा अब त्यो केन्द्रमा नीति बन्दैछ त्यही अनुसार जे आउँछ त्यही अनुसार दिनुपर्ने पाँच हजार र तिन हजारको कुरा गर्नुभयो त्यो के वितरण गरिसक्नु भयो त्यहाँले पाँच हजार चाहिँ करिब मैले अघि नै भने त्रिहत्तर घर परिवारले पाएको अवस्था छ र एकजना मृतकले चालिस पाउनुभएको छ चा, उहाँले उहाँको परिवारले अब थप एक लाख रुपियाँ पाउने भनेर फेरि अर्को एउटा निर्देशन आएको छ र तिन दिने कुरामा चाहिँ हाम्रो समितिमा मात्रै के हुन सकेन किन आएका घर जुन चाहिँ सङ्ख्याहरू तत्काल जुन हामीसँग आए भूकम्पले चाहिँ क्षति पुऱ्यायो भनेर ती कुराहरूमा कहीँ कतै शङ्का गर्नुपर्ने अवस्था भएको हुनाले पाउनुपर्ने मान्छेहरूले नै पाउन् भन्ने धारणा राखेर रा, त्यो डेटालाई चाहिँ हामीले भेरिफाई गर्ने क्रममा रहेका छौँ अझै पनि डिएसपी गोविन्दजी यो आँकडा सङ्कलनमा यति धेरै ढिलाइ किन भइराख्य अब हाम्रो जिल्लाको भौगोलिक अवस्था तपाईँलाई थाहै छ एउटा गाविसको ओडाजनालाई पाँच घन्टा छ घन्टा एक दिनसम्म पनि त्यो चाहिँ पुग्न न नसक्ने अवस्थाहरू छन् हाम्रो प्रहरी जनशक्ति त्यो सीमित हो त्यो जति जति परेको थियो त्यति नै हो र त्यतिले ल्याएको अहिलेसम्मको डाटा चाहिँ अब हामीले लगभग एउटा फिगर चाहिँ आइसकेको छ तर अहिले त्यसलाई चाहिँ भेरिफाई गरेर त्यो कुन स्तरको क्षति भन्ने कुरोमा चाहिँ हामी गइरहेछौँ त्यस कारणले गर्दाखेरि मात्रै ढिला भएको लगभग डाटाको चाहिँ विवरण आइसकेको जिल्लाको प्रत्येक गाविस गाविसमा जिल्ला प्रहरी कार्यालय बाद चाहिँ टोली पुग्नुपर्ने किनवाला नि त्यहाँ तपाईँको प्रहरी हुँ बिट हुँदैन प्रहरी बिट हुँदैन हाम्रो जम्मा अहिले जिल्लामा चाहिँ चौबिसवटा प्रहरी मिल्छ जुन सबै त्यो अस्थायी पोस्टहरू समेत गर्दाखेरि चौबिसवटा प्रहरीले हाम्रो चाहिँ एकचालिस गाविस र एउटा नगरपालिका हेर्ने हो त्यतिभित्र अब तपाईँको एउटा गाविस नै घुम्न एक दिनमा नसक्ने गाविसहरू पनि छन् दुई दिनसम्म लाग्ने र फेरि त्यसमा कस्तो कुरो के हुन्छ भन्दाखेरि अब डाटा भनेर प्रहरले त्यतिकै नाम मात्रै टिपेर भयो भने त्यसको मुजुल्काहरू गर्नुपर्ने प्रमाणीकरणहरू गर्नुपर्ने हुन्छ त्यसले गर्दा समय लाग्छ त्यो गर्दाखेरि अलिकति ढिला भएको हो र हाम्रो फेरि जुन अहिलेसम्मको तथ्याङ्कहरू पनि अब बढ्दै आइरहेको छ फेरि पछि उन्तिस भूकम्पको कारणले गर्दाखेरि अझ थप क्षति भएको कारणले गर्दाखेरि फेरि हामीलाई चाहिँ त्यो फेरि डाटा चाहिँ पहिलेको ठाउँमा फेरि जानुपर्ने भयो पुलिस दोहोऱ्याएर जानुपर्ने भयो त्यसले गर्दाखेरि पनि अलिकति समस्याहरू चाहिँ त्यो ढिलाइ भएको कारणहरू त्यो अब यसपछि फेरि सहभागीको प्रश्न लिऊँ मेरो नाम पोडेल पौडेल ना बाफी रातिल्छ भूकम्पले मेरो घर पुनः भत्किएको छ बहत्तरजना मध्येको रात लिनेको सदस्य म पनि एउटा हुँ म के प्रश्न गर्न चाहन्छु भने भूकम्पले पूर्ण घर त भत्कियो र केही घर चर्किएका छन् अब यो पुननिर्माण गर्नको निमित्त र चर्किएका घरहरूलाई कसरी राज्यले त्यसलाई व्यवस्थित गर्न सक्छ यो पहिलो प्रश्न दोस्रो प्रश्नमा के गर्न चाहन्छु भने जो रा राज्यले अब घर भत्किएकाहरूलाई पुननिर्माण गर्नको निमित्त ऋण लिने कुरा छ यो कहिले सुरु हुन्छ या के हो यो यसको बारेमा अलिकति मलाई ऊ भइरहेछ अब बर्खा लागिसक्यो सायद अहिलेको मौसम सुरु भयो भने सायद घर बनाउनु पनि गाह्रो भइरहेछ म बाँथिटै आसपासमा सायद केही घरहरू मैले हेरेँ र प्रहरी मुचुकला अलिकति कतै कतै त्यो हेर्दा भत्तिएको भन्दा नभतिहरूले अलिक बढी बनाएको कतै मैले त्यो देखिरहेको प्रहरी मुचुकला पनि कतै कतै अलिकति पावर कति फोन इत्यादि कुराले हुन्छ या निष्पक्ष रूपले हुन्छ हस् यहाँको प्रश्नको लागि धन्यवाद गोविन्दजी त्यो तथ्याङ्क कसरी सङ्कलन हुन्छ मैले प्रश्न उठाउनु भयो यहाँहरूको कार्यशैलीमा यो तथ्याङ्क सन्दर्भमा चाहिँ के छ भन्दाखेरि अब हामीले स्थानीयमा प्रहरी जान्छ र त्यहाँ उहाँहरूको रिपोर्ट अनुसार चाहिँ त्यहाँ जे छ त्यही अनुसार स्थानीय व्यक्तिहरू गाउँ समाजको सबै बसेर उहाँहरूकै आधारमा प्रहरीले मुजा उठाउने हो प्रहरी एक्लै मु मुज उठाएर त्यो कसैको कुरा नसुनेर हिँड्ने होइन त्यस त्यो समाजले जे भन्छ त्यही पुलिसले लेख्ने हो त्यस अब त्यहाँ समाजले के भनेको छ भन्ने कुरो त्यसमा अब पुलिसले आफू खुसी लेखे लेख उहाँहरूले हामीलाई ले रिपोर्ट गर्नु पऱ्यो होइन पुलिसले आफू खुसी लेख्यो यहाँ भएको अर्कै छ भएन भनेर त्यस्तो किसिमको कम्प्लेन अहिलेसम्म मसँग आएको छैन समाज मिलेर एउटा शक्तिका आधारमा अझ भनौँ न राजनैतिक आधारमा गलत तथ्याङ्क पनि पटा बुझा हुन सक्छ आफैले हेर्दा उपयुक्त होइन त्यस्तो यसमा के छ भन्दाखेरि अब त्यसमा सबै डिएफपी सबै ठाउँमा जान सक्ने कुरो हुँदैन संयन्त्र सिस्टमले काम गर्ने हो सिस्टमले काहीँ कतै डिफल्ट छ त्यसले गल्ती गरेछ भने त्यो सम्बन्धित ठाउँमा रिपोर्ट हुनुपर्छ अब अहिलेसम्म काहीँ पनि हामीलाई कसैको रिपोर्ट आएको छैन र हामीले त्यस्तो बदमासी गर्छ कसैले भने त्यसलाई हामी स्पष्टसँग प्रहरी कर्मचारीदेखि जोसुकै त्यो मुजुल्कामा जसले चाहिँ नभएको कुरालाई हो भनेर लेखेको छ त्यसलाई समेत हामी कारवाही गर्छौँ र मुजुल्कामा सासी बस्ने व्यक्तिलाई समेत हामी कारवाही गर्छौँ त्यो किसिमको हामीसँग कानुनी प्रावधान छ त्यस त्यस्तो छ भने उहाँहरूले रिपोर्ट गर्न सक्नुहुन्छ त्यसको छानबिन हुन्छ र हामीले अहिलेसम्म हाम्रो प्राप्त भएको डाटामा हामीले पूर्ण विश्वास नभएको कारणले पनि अहिले हामीले थप टोलले चाहिँ स्थानीय स्तरमै पठाएका छौँ किनभने हामीले मात्रै हामी मात्रै होइनौँ हामीले कुराहरूलाई अरू निकायबाट भेरिफाई गर्नु विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरूमा पनि हामीले अनुरोध गरेका छौँ यहाँ हेर्नुहोस् है त्यहाँ के भएको छ त्यसमा काहीँ कमजोरी भएको छ भने त्यसमा पनि तपाईँहरूले हामीलाई सम्बन्धित समयमा रिपोर्ट गर्नुहोस् र यो सबै हामीले यो जुन किसिमको तथ्याङ्कहरू सङ्कलन र हामीले भोलि रात वितरण गर्छ प्रत्यक्ष घर भत्किएको देखिन्छ भने त्यहाँ चाहिँ राजनैतिक दलको सहमति नै किन चाहिनुपर्ने जे देखिन्छ त्यो कुरा प्रहरीले जिल्लासम्म पुर्याउन सक्दैन होइन त्यो गर्छ त्यो गरेका र गर्छ भने त्यसमा हाम्रो कुनै पनि दुविधा छैन तपाईँहरूको काम गराएको ढङ्गबाट एउटा गाविसमा नेपाली काङ्ग्रेसका कतिजना भूकम्प पीडित भए नेकपा एमालेका कतिजना भूकम्प पीडित भए एकीकृत माओवादीका कतिजना भूकम्प पीडित भए त्यो अनुसारको तथ्याङ्क आइपुगेको छ भन्ने छैन अहिलेसम्म हामीलाई मलाई थाहा छैन नेपाली काङ्ग्रेसको कति आयो एमआलएको कति आयो मलाई हामीलाई जे रुगुमवासीको चाहिँ एघार सयजना चर्केको आज एक सय छत्तिसजनाको नहुने भत्केको आज अब त्यसमा को नेपाली काङ्ग्रेस को एमाले को अर्को पार्टी मलाई केही थाहा छैन त्यो चाहिँ अहिलेसम्म होइन मलाई कुनै पनि राजनीतिक दलले पनि यसो गर्दैन उसको गर्दैन कसैले अहिलेसम्म मलाई भने पनि छैन र राजनीति होइन काहीँ कतैबाट पनि भनेको मैले पनि कुनै पनि पहर युनियनलाई त्यो चाहिँ गर्दै फलानुको यसरी गर्दै भएर मैले भने पनि छैन र त्यसमा प्रहरी कर्मचारीले त्यस्तो गरेको छ बदनीयत हिसाबले काम गरेका छ भने त्यसलाई हामी कारवाही गर्छौँ यो चाहिँ समयमै हामीलाई चाहिँ तपाईँहरूले जन जानकारी गराउनुभयो यतिसम्म त थाहा होला नि जिल्ला प्रहरी कार्यालयले जिल्ला दैपुरको उद्धार समितिमा जुन यहाँले आँकडा पुर्याउनु भयो त्यो आँकडालाई चाहिँ सही मानिया छैन नि अनि सही माया हामीले त्यसलाई भेरिफाईको क्रममा त्यो <laughs> यसलाई सही मा नमान्न यो ठिक छैन भने कि हामीले यसमा काहीँ कतै गल्ती हुनसक्छ हामी अब यसलाई यसलाई चाहिँ भेरिफाई मात्रै गरे हो सही नमान्यो होइन यसलाई अझ हामीले चाहिँ समस्या नआओस् भन्ने हिसाबले भेरिफाई गर्न खोजे मात्रै हो अब प्रमुख जिल्ला इन्जिनियर दिनेश कुमार घिमिरे चाहिँ कस्तो रुकुमा भूकम्पले पुऱ्याएको क्षति भूकम्पले रुकुममा चाहिँ अब सदरमुकाममा त खासै त्यति धेरै देखिएको छैन जुन रूपमा डाटा आइराखेको छ गाउँ गाउँ गाउँ लेभलमा चाहिँ ठुलै के अरे ठुलै रूपमा परेको भन्न सकिन्छ धनझनको क्षति नभए पनि यसले भौतिक रूपमा चाहिँ धेरै नै क्षति गरेको बुझ्नुपर्छ तपाईँले कहीँ देख्नु भएको छ सदरमुकाम बाहिर गएर त्यसरी चाहिँ भूकम्पले घर भत्काएका म गएको छैन मैले त्यही आएको रिपोर्टको आधारमा मात्रै भने हो म भर्खर आइपुगेँ म गाविस स्तरमा पुग्न सकेको छैन सदरमुकाममा पक्की भनिएका घरहरू पनि भत्किएका छैनन् तपाईँलाई विश्वास लाग्छ गाउँमा त्यसरी घरहरू भत्कियो भनेर सदरमुकामका घरहरू हा यो, यो त हाम्रो यतातिर आको प्र भूकम्पको प्रकृतिले पनि हो इपी सेन्टर हाम्रो उता पूर्वतिर गयो यद्यपि यो पश्चिमतिर आउँदो हो त यसको स्थिति अर्कै हुन सक्थ्यो हजुर अब कसरी वर्गीकरण गर्नुहुन्छ भद्रगोल खालको तथ्याङ्क आइपुगेको छ तपाईँहरूको अगाडि र साथीले जुन कुरा उठाउनुभयो त्यो सायद सम्पूर्ण प्रोग्रामकै प्रश्न हो कि जस्तो लागेको छ मलाई चाहिँ अब जहाँसम्म उहाँले अब उहाँ घर पूर्ण रूपमा ध्वस्त भएको छ भत्किएको छ पाँच हजार उहाँले राहत पाउनुभयो तत्कालको लागि अब तत्काललाई के गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले अब तत्कालै यसरी पूर्ण रूपमा भत्किएको लागि चाहिँ अब अस्थायी बसोबास गर्नको लागि पहिला दिएको पाँच हजार समेत पन्ध्र हजार तत्काल उपलब्ध गराउने भन्ने एउटा आएको छ <laughs> त्यस अन्तर्गत चाहिँ कि जस्ता उपलब्ध गराउने कि चाहिँ नि अब थप दस हजार दिने भन्ने कुरा छ यो तत्काल तपाईँले पाउनुहुन्छ त्यसबाट तपाईँले आफ्नो अस्थायी एउटा केही बनाएर बस्नुपर्ने अवस्था छ यो बर्खा गरटाउनुपर्ने अवस्था छ भने अब दीर्घालीन रूपमा चाहिँ यहाँले नै सुनिराख्नु भएको छ यो लोन सफ्ट लोनको व्यवस्था जुन गर्दैछ त्यो सफ्ट लोनको व्यवस्था चाहिँ यहाँले उपयोग गर्न पाउनुहुन्छ त्योभन्दा पहिला चाहिँ हामीलाई एउटा निर्देशन के भएको छ भन्दा भूकम्प पीडितहरूको चाहिँ परिचपत्र चाहिँ क्याटागोराइज गर है भन्नु भनेर भनेको अवस्था छ खर्गको चाहिँ क्षति भएको र खवर्गको भन्ने खालको त्यस्तो खालको चाहिँ क्याटेगोराइज गर भनेको हुनाले यहाँसँग सही तथ्याङ्क हो त्यही त्यही त्यही म त्यही नै जोड्दै थिएँ त्यो सही तथ्याङ्कको लागि जुन तथ्याङ्क अहिले हामीसँग आएको छ त्यो नै सही पनि हुनसक्छ तर त्यसमा केही कुरा नपुग पनि भएको हुनसक्छ केही बढी भएको पनि हुनसक्छ भनेर हाम्रो जिल्ला दैव प्रख उद्धार समितिका विभिन्न बैठकहरूले दुईचोटि भेरिफाई गर्ने कुरा त्यसलाई प्रयास गरेको अवस्था छ एउटा चाहिँ के गर्यौँ हामीले तत्कालै भन्दाखेरि चाहिँ जुन हाम्रो मार्फत चाहिँ आयो त्यस आइसकेपछि कुनै छुटेको अवस्था पनि हुनसक्छ गाउँमा कसैले प्रहरीमा चाहिँ इन्फर्मेसन नपुग्यो अर्थात् प्रहरी त्यो ठाउँमा नपुगेको अवस्थाले गर्दा गाउँको चाहिँ कुनै त्यस्तो पीडितहरूको चाहिँ इन्फर्मेसन त्यतै चाहिँ अल्मल्यामा पनि हुनसक्छ त्यसो भएको उनीहरूले हामीले के भन्यो भने प्रत्येक गाविसको सचिवलाई केन्द्रबिन्दु मानेर उसको संयोजकत्वमा त्यहाँका राजनीति दल दलका चाहिने त्यहाँका प्रतिनिधिहरू र त्यहाँका अलिकति भद्रबल आदमीहरू र प्रत्येक वडाका चाहिँ विद्यालयका टिचरहरू समिति एउटा छलफल गराउने र तिनीहरूको संलग्नतामा प्रत्येक वडाबाट चाहिँ त्यो चाहिँ भूकम्पको क्षतिको चाहिँ विवरण कलेक्सन गरेर गाविसले वैशाख एकतिस गतिभित्र हाम्रो चाहिँ जिल्ला दैप्रो उद्धार समिति पेस गरोस् भनेर एउटा आदेश जारी गर्यौँ हामीले एउटा डिसिजन गऱ्यौँ त्यो अनुसार कार्य भइरहेको अवस्था छ एक दुईवटा गाविसको अब आउनु बाँकी छ किन भन्दा बैशाख एकतिस गति चाहिँ टाइमलाइन दियो किन बाँकी रह्यो त भन्दाखेरि फेरि बैशाख उन्तिस गति अरू भूकम्पको फेरि दोहोऱ्याउनुपर्ने अवस्था भएको हुनाले केही गाविस दुईवटा गाविसको बाँकी अवस्था छ एकातिर भने त्यति आइसक्दा पनि अझ पनि हामीले के गर्यौँ भन्दाखेरि अब कति कुन चाहिँ घर पूर्ण क्षति हो त भजकया घर त पूर्ण क्षति भइएको चर्किया घरलाई अब कसरी पूर्ण क्षति रामसी भन्ने त्यो त गाह्रो भन्नु त त्यसको को लागि चाहिँ हामीले हाम्रो चाहिँ राष्ट्रिय सेवक चाहिँ अधिकृत कर्मचारीको नेतृत्वमा अस्ति मात्रै बाह्रवटा टोली परिचालन गरेका छौँ त्यसमा चाहिँ प्राविधिकसहित प्रत्येक टोलीमा प्राविधिकसहित अहिले गाउँ गाउँमा चाहिँ उहाँहरू पुग्नु भएको छ अब यहाँहरू जो सहभागी हुनुहुन्छ आफ्नो गाउँमा ती टोलीहरू आएका छन् तपाईँहरू घर घर हेर्न आएका छन् त आंशिक क्षति हो कि पूर्ण क्षति हो कि भन्ने कुरा त्यो प्राविधिक र त्यो टोलीले फेरि एउटा डेटा ल्याउँछ र त्यसलाई हामी भेरिफिकेसन गरेर एउटा फाइनलाइज गर्छौँ सही तदेखिको आउँछ भन्ने कुरा विश्वस्त भएको छ अब अहिले हामी तत्काल एक सय लागि चाहिँ त्यो भेरिफाई गर्छौँ पहिला एक सय छत्तिसै घर चाहिँ नै पूर्ण क्षति हो भन्ने कुरा त्यो तिनैवटा सोर्सबाट आयो भने हामी त्यो पन्ध्र हजारका दरले तत्काल वितरण गरिदिहाल्छौँ किनभने हामीसँग रकम चाहिँ करिब करिब बाह्र लाख रुपियाँ अहिले मौजात रहेको अवस्था छ त्यो पन्ध्र हजारमा नबढ्ने गरी पहिला पाएको पाँच हजार फेरि यहाँ मिसअन्डरस्ट्यान्डिङ नहोस् पहिला पाइसके पाँच हजार पनि इन्क्लुड गरेर पन्ध्र हजार हो है अब पहिला नपाएकोले पन्ध्र हजारै पाउँछ भने पहिला पाएकोले दस हजार थप पाएर अस्थायी वासस्थान व्यवस्थाको लागि चाहिँ हामी वितरण गर्छौँ र यो जुन डेटा आइसकेपछि पूर्ण क्षतिको लागि कभर गरेको र आंशिक क्षतिको लागि कभर गरेको चाहिँ हामीले परिचय पत्र जुन मोडल आइसकेको छ त्यो परिचय पत्र इस्यु गर्छौँ र त्यो परिचय पत्रको पत्रक आधारमा नेपाल सरकारले आगामी दिनमा दिने राहत कार्यक्रमहरू चाहिँ डिपेन्डेन्ट हुन्छ आंशिकको आधार के हुन्छ गाउँमा बनाउने कतिपय कच्ची घरहरू घर बनाउँदा बनाउँदै पनि घडेरी कच्ची पऱ्यो भने चर्केका हुन्छन् अनि त्यहाँनिर के छ भन्दा त्यो परिचयमा के लेखाएको छ भने पूर्ण रूपमा भत्किएको र मरमत गर्दाखेरि पनि बठन लागेको नहुने भनेर प्राविधिकले भनेको त्यस्तो घर चाहिँ पूर्ण भयो त्योदेखि बाग अरू आम्सिकहरू ती प्राविधिकहरूले पनि कतै पहिले जिल्ला गर्ने कुनै कुरा त मान्न त पऱ्यो नि त तर त्यसको हार्ड एन्ड फास्ट चाहिँ यति नै हो भनेर दुई आधार चर्क्यालाई चाहिँ पूर्ण भन्ने एआ चर्केलाई चाहिँ आंशिक भन्ने भन्ने त त्यस्तो खालको चाहिँ हुँदैन तर त्यसले के छ भन्दा सत्यताको नजिक चाहिँ लान्छ हामीले त्यसरी विश्वास चाहिँ गर्नुपर्छ यो कुराहरूलाई जुन कुरा चाहिँ हामीले प्राप्त गरेको निर्देशन छ र हामीले भनेका जुन कुरा छौँ त्यो चाहिँ सराधो वेमा सोच्यो भने त्यसले सही तथ्याङ्क भयो भने सबैले मान्नुपर्ने स्थिति हुन्छ अब होइन त्यहाँ सबै कुरा सङ्क्राहे गर्न थाल्यो भनेदेखि त त्यसको कुरा त फेरि आफै हुन नि यसपछि फेरि सहभागीको प्रश्न लिउँ नमस्कार म जंग शाह जिल्ला अधिकारी जी कोसन करना चाहूँ म एक एक वो कोसन करना चाहूँ तीनजना वैशाख बाहर गति गई विनाशकारी भूकुं हजारों को जनधन को क्षति जन को रुकूम जिला खाले क्षति भग भूकुं पीड़ित जनसमुदाय आज जिला में हमी पांच हजार मात्र लिनेर गाड़ी भाड़ा नहीं हमें तीर्ता छ सात सौ तीर्न पर्ता आने लग् होटल में बसर तस्तु पांच हजार भाव अज घर पर लिया एक हजार सीधी ने अवस्था यह के हो यह राहत कहीं कम भईरा स्थानीय स्तरतिर गएर त्यो प्रदान गर्नुपर्ने भन्ने कम्पनीलाई नै आएको छ विदेशकै डोनरहरूले पनि पालको व्यवस्था गरिएको छ त्यो पाल पनि चाहिँ यहाँ आयो कि आएन भन्ने कुरा म चाहिँ हाम्रो प्रमुख जिल्ला अधिकारीजीलाई गर्न चाहन्छु र म हाम्रो डिएसपी थापाले यति जान चाहन्छु भर्खरै पुवाङ गाविसमा म गएको थिएँ उपस्थित भएको थिएँ त्यहाँका जुन समुदायले के भन्नुभयो भने हामी त अत्यन्तै सोझा मान्छे यहाँका सुकीलाई भनाउँदा मान्छेहरूले हामीले मात्रै गर्नुपर्छ भन्ने अगुवाईमा टाप्पटिप्प गरेर गइहाले राज्यले के दिन्छ र नगरे पनि हुन्छ भन्ने खालको कुरा गरे लट्याए उद हम घर भत्की अलग तीव्र गिर प्रशासन ने हम सुन पर्यटन राम मे जिला आया अतिथि यह कारण यहाँ सब क्षेत्र का इलाका में अल सज्जग रीव्र इन्फर्मेशन दीदी होना मजीला अनुरोध करना चाहूँ अब मैं इंजीनियर कह जान चाहूँ यह रुकुम जिला में चर्चा घर छो चर्किर में रात स्टिकर टास्ने सीस्टम लिया सरकार ने अब देखिएलाइन माथि नहाल्ने सिस्टम पनि ल्याएको छ तपाईँले आफ्नो अभियान कतिको चाल्नुहुनेछ यो गाउँ स्तरतिर जनतालाई चाहिँ जनचेतना अभियान दिनेर तपाईँले चाहिँ त्यो सिस्टमलाई कसरी अगाडि बढाउनु हुनेछ र कहिले यो टोली खटाउनुहुनेछ भन्ने कुरा म तपाईँले तपाईँलाई म जिज्ञासा लिन चाहन्छु यहाँको प्रश्नको लागि धन्यवाद दिनेशजी त्यस्ता स्टिकरहरू रुकुममा टास्न सकिँदैन त्यस्तो अब जस्तो सदरमुकामहरूमा हुन्छ त्यस्तै हिसाबमा नसकिए पनि अहिले सिद्धेव पनि भन्नुभयो हामीले पठाएको टिममा प्राविधिक टोली पनि हुनुहुन्छ उहाँहरूले त्यहाँ गएर दिने राय सुझावलाई नै हामीले त्यो स्टिकरको रूपमा बुझ्नुपर्छ जस्तो लाग्छ र अब त्योभन्दा आगामी दिनहरूमा नयाँ घर बनाउँदाखेरि अब पक्की घर बनाउने तर्फ जानु नै अब हामीले बुद्धिमानीपूर्वक लिन सक्छौँ भन्ने लाग्छ एक महिना भइसक्यो नि भूकम्प गएको कहिले सुरु हुन्छ त्यो अब यस्तो छ अब भूकम्प गयो क्षति भइहाल्यो अब हामी नयाँ रूपमा जानको लागि अब राज्यले नै एक किसिमको नीति लिनुपर्छ जस्तो भवन आचार संहिता केही नगरपालिकामा मात्र लागू नगरिकन यसलाई चाहिँ हामी अब सबै जिल्लाहरूमा लागु गर्ने बनाउन सक्नुपर्छ त्यसले चाहिँ चारवटा किसिमको घरको त्यसमा परिकल्पना गरिएको छ एउटा इन्टरनेशनल स्टेट अफ आर्ट्स भनेर तपाईँको हाम्रो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जस्तो घरहरू अर्को चाहिँ प्रोफेसनल इन्जिनियरले डिजाइन गरेको घर अर्को किसिमको प्रोफेसनल इन्जिनियरले डिजाइन गरेको घरको आधारमा साधारण इन्जिनियर ओभरसियरले डिजाइन गर्न सक्ने घरहरू र अर्को चाहिँ गाविस स्तरमा बन्ने घरहरू जसमा चाहिँ हाम्रो कन्ट्रोल एकदमै कम पुग्छ ती घरहरूमा चाहिँ हामीले गाविस स्तरका डकर्मीहरूलाई सिकर्मीहरूलाई उनीहरूलाई तालिम दिएका नयाँ घर बनाउनुपर्छ र अब आउने दिनहरूमा चाहिँ हामीले यसलाई बढी इम्पेसिस दिएर र सरकारले पनि एक किसिमको नीति ल्याउँछ होला भन्ने लाग्छ त्यो सक्षम रुकुम जस्तो जिल्लाका नागरिकहरूले त्यो सरकारले नीति ल्याइकन के अरे नगरपालिका सहरी विकास तथा भवन कार्यालय र जिल्ला प्राविधिक कार्यालयलाई सरकारले एक किसिमको आदेश दिने त्यो किसिमको के इम्पेसाइज गर्यो भने गर्न पनि सकिन्छ आर्थिक हिसाबले त्यसले गरौँ पनि हुन्छ होला नि नागरिकका लागि गरौँ होइन यस्तो छ यो भूकम्प प्रतिरोधी घर बनाउन दसदेखि पन्ध्र पर्सेन्ट मात्रै बढी खर्च लाग्छ सा, साधारण खर्चभन्दा र त्यो खर्च चाहिँ त्यसको लाइफ त्यसको आयु र अनि पछि भूकम्पले गर्ने क्षतिलाई मूल्याङ्कन गर्ने भने त्यो अझ फाइदा हुने देखिन्छ प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल्नुभयो यहाँले पाँच हजार पछाउनुहुन्छ एकदम गाडीमा चढेर एक दिन हिँडेर सदरमुगामा आउनुपर्छ होटेलमा बस्नु पर्ने खानु पर्ने कतिको पर्याप्त हो यहाँको राहत यही कुरालाई मध्यनजर राखेर हामीले सुरुकै दिनमा मैले अघि पनि बताइसकेको छु पन्ध्र गतिको दैवर्ग उद्धार समितिको निर्णय अनुसार त्यहाँ हामीले चारवटा वितरण केन्द्र बनाएका थियौँ एउटा तक्सेरा गएको थियो नेपाली सेनाको संयोजकत्वमा तक्सेरामा गएर हामीले वितरण गरे पाँच हजारको दरले त्यसरी अर्को एउटा चाहिँ हाम्रो नेपाल प्रहरीको नेतृत्वमा यो मगमा हुँदै जाङमा गएर वितरण गरेको गर अवस्था हो पाँच पाँच दरले स्थानीय स्तरमै हामीले चाहिँ त्यो पाँच हजार सक्यो भने उहाँहरूको चाहिँ खर्च कटौती होस् भनेर वितरण गरेको अवस्था छ भने अर्को एउटा चाहिँ हाम्रो यतापट्टि सिमलीमा गएर वितरण गरेको अवस्था हो यसरी हामीले स्थानीय स्तरमै त्यो थोरै रकम भए पनि त्यसले पर्याप्त के होला र तैपनि केही न केही यो के आते खर्च चाहिँ बचत हुने र उहाँहरूको टाइम पनि कन्ज्युम कम हुने र धेरैजनाले त्यही स्थानीय स्तरमा पाउन सक्ने एकैचोटि भन्ने हिसाबले हामीले यसरी वितरण गरेको अवस्था हो के लाग्छ पाँच हजारले एउटा घर फेरि पुनर्निर्माण हुनसक्छ अब यो मेरो विचार भन्दा नि ने, यो नेपाल सरकारको तत्कालको नीति हो यो, यो बनाउन पुरै घर बनाउनको लागि त्यो दिएको अवस्था होइन हामीले एउटा शब्दलाई ख्याल के गर्नुपर्छ भने राहत भन्ने शब्द चाहिँ क्षतिपूर्तिसँग चाहिँ त्यो सम्बन्धित हुँदैन तत्कालको लागि राहत भनेको केही न सरकारले गर्यो है भन्ने हिसाबमा आएको हो तत्काल चाहिँ बचाउन सकियो भनेदेखि त्यसपछि उसले पनि केही प पछि गर्नु सक्छ त्यसैलाई पनि थपेर अहिले दस हजार फेरि थप्ने स्थिति आएको छ नि त किन भन्दा क्रमशः राज्य राज्यले नीति बनाउँदै जान्छ किन उसलाई पनि टाइम चाहियो उसको पनि बजेट चाहियो त्यो हिसाबले चाहिँ आउँछ त्यसले गर्दा अहिले त्यो 5000 हजारलाई पन्ध्र हजारमा पुऱ्याएको अवस्था छ अब पन्ध्र हजारले केही न केही एउटा कटेरो त बनाएर बस्न सक्ने अवस्था छ जसको घर चाहिँ बिग्रेको छ भने अब फेरि त्यो चाहिँ के छ भने अब पुरानै तपाईँहरूको घर बनाउनुको लागि त लोनको व्यवस्था आइसक्यो फेरि भनेपछि हामीले के छ भने त्यो पाँच नै अन्तिम त होइन नि त्यसरी चाहिँ बुझ्नुपर्छ राज्यले किन बनाएको होला जस्तो पाँच हजार दिएर त्यो केही नबन्ने हो भने अब पाँच नै कसैको लागि बढी पनि हुनसक्छ कसैलाई कम पनि हुनसक्छ त्यो आवश्यकता अनुसार पनि हो तर घरको आवश्यकता अनुसारमा त्यो त नगर्ने नै हो तैपनि के छ भने तत्काल ऊ चाहिँ घरै बनाओस् भनेर दिएको त अवस्था होइन घरमा उसको चाहिँ अन्नपातहरूको चाहिँ के अरे बिग्रियो होला लत्त कपडा छैन होला भाँडाकुँडा छैन होला त्यसको लागि चाहिँ व्यवस्थापन गरोस् भनेर तत्काल पाँच हजार चाहिँ दिएको अवस्था हो तर घरै बनाउनु लागि त सफ्ट लोनको स्किम आइरहेकै छैन पच्चिस लाख र पन्ध्र लाखको आइरहेको अवस्था छैन के हो त्यो सफ्ट लोन भनेको सफ्ट लोन भनेको अब त्यो चाहिँ नि अब अहिले हामीले ब्याङ्कमा घर बनाउन अर्थात् केहीको लागि चाहिँ लोन लिन गयौँ भने अब बाह्र चौध पन्ध्र पर्सेन्ट अथवा सत्र अठार पर्सेन्टमा तिर्नुपर्ने स्थिति छ दस हजार पर्सेन्ट पनि होला तर ब्याज चाहिँ के हुन्छ अब त्यसमा भन्दा दुई पर्सेन्टमा कायम गर्ने भन्ने रहेछ र त्यसको चाहिँ अब पेब्याक पिरियड भन्छ कि फिर्ता गर्ने समय चाहिँ अलि लामो हुने भने दस वर्ष अथवा पन्ध्र वर्ष बनाउने भन्ने चाहिँ त्यही हो सफ्ट लोन चाहिँ सस्तो ब्याज पाइने ऋण हो त्यो तिर्नुपर्छ त्यसको लागि पनि फेरि घर धितो राख्नुपर्ने केही होला त्यस्तो चाहिँ त अब अहिलेसम्म भनेको छैन त्यसमा वा त्यो भूकम्प पीडितको चाहिँ वर्गरण गर भनेको छ त्यही वरिकरणकै आधारमा दिने अवस्था हुन्छ होला जस्तो लाग्छ मलाई त्यसपछि फेरि सहभागीको प्रश्न लिएर कृपा हत्याइदिनु होला मेरो नाम गिरी प्रसाद भुडा म राष्ट्रिय जनमोर्चा रुकुमको अध्यक्ष मेरो क्वेसन चाहिँ यस प्रकार छ भूकम्प पीडितहरूको वास्तविक मूल्याङ्कन नगरी अन्धाढुण्ड रूपमा राहत वितरण गरियो उस्तै प्रकृतिका एउटाले पाउने र अर्को नपाउने भयो भन्ने जनगुनासो छ यसमा वास्तविकता के हो राहत वास्तविक पीडितले पाए कि पाएनन् भन्नको लागि अनुगमन हुन्छ कि हुँदैन यदि अवास्तविक मान्छेले पीडितको नाममा राहत लिएको भए के हुन्छ मेरो क्वेसन यही नै हस् प्रश्नको लागि धन्यवाद नजिकै भाटा तपाईँको नमस्ते म भीमर खड्का मेरो घर सुनमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सहसचिव पहिलो प्रश्न प्रमुख जिल्ला अधिकारीज्यूलाई म भन्न चाहन्छु अहिले पन्ध्र हजार जो भनेको छ पाँच हजार त पहिला दिइसक्नुभयो पछाडि अब दस हजार रहेको यो गाउँमा गएर दिनुहुन्छ कि अब यहाँबाट दिनुहुन्छ फेरि र दोस्रो प्रश्न जिल्ला इन्जिनियर साहबलाई मेरो प्रश्न के भन्दाखेरि अहिले धेरै घरहरू सर्किएको भन्ने कुरा पनि आयो त्यो घरमा बस्न मिल्छ मिल्दैन भनेर अब जनतालाई कसरी अब तपाईँहरूले विश्वत पार्न सक्नुहुन्छ अब कम्तीमा तपाईँहरूले यहाँ भूकम्प आफैमा जोखिम होइन बनेका संरचनाहरू जोखिम भएको कारणले गर्दाखेरि अब यहाँ निर्माण गर्ने जस्तो विभिन्न भी खालका चाहिँ डकर्मीहरू हुन्छन् सिकर्मीहरू हुन्छन् यिनीहरूको लागि थप तपाईँको चाहिँ त्यस्तो तालिमहरू दिने गर्नुहुन्छ कि हुँदैन र त्यस हिसाबले मेरो प्रश्न के भन्दाखेरि अब यो तथ्यांक जति आएको छ त्यो चर्किएकाहरूको कति आएको छ र पूर्ण रूपमा ध्वंस भएको कति आएको छ यसमा कोही दोहोऱ्याएर आएको होला अब के अब त्यस्तो होला कोही बस्न सक्ने होला यसलाई अब कसरी छुट्याइराख्नु भएको छ तपाईँको अब इलाका प्रहरी कार्यालयहरू चौकीहरू त्यस्तो भत्किएको छ कि छैन सरकारी कार्यालयहरू कति भत्किएको छ अनि त्यसमा अरू विद्यालयहरू कसरी कति भत्किएको छ यो टोटल रूपमा चाहिँ आइसकेको छ कि छैन मेरो प्रश्न हो गोविन्दजी यहाँसँग त्यस्तो तथ्याङ्क के छ मानवीय क्षतिको कुरा माछा मरेको भन्ने कुरा पनि तथ्याङ्कमा छ यहाँसँग भन्ने कुरा छ नि छ यसमा तपाईँको हाम्रो अहिले मृत्यु भएको एकजना छ तक्सराको होइन घाइते पाँचजना हुनुहुन्छ विभिन्न उसमा घाइते हुनुभएको छ र पूर्ण क्षति भएको पूर्ण क्षति भन्नाले अब हाम्रो चाहिँ घर अब अहिलेसम्म प्राविधिक हिसाबले अब त्यो मूल्याङ्कन गरेको त तर हामीहरूले हेर्दाखेरि एक सय छत्तिसवटा छ र अन्य आंशिक क्षति भनेको चाहिँ तपाईँको सामान्य चर्किएको त्यसमा चाहिँ सामान्य मर्मत गर्दा बस्नु हुने खालको हो त्यो अब त्यसमा चाहिँ एघार सय बाहन्नवटा अहिलेसम्म हामीसँग रेकर्ड छ विद्यालय पूर्ण क्षति बाइसवटा छन् अनि एकसठीवटा विद्यालय चर्किएको सामान्यमा छ अनि अरू सरकारी कार्यालयहरू प्रहरी कार्यालय गरी बिसवटा चाहिँ छ अहिलेसम्म हाम्रो रेकर्ड र अब यसमा तपाईँले भन्नुभयो डाटाको चाहिँ पूर्ण क्षेत्र आमशिक क्षतिमा चाहिँ अब यही समस्या अहिलेको मुख्य हाम्रो समस्या यही हो यो आधार के हो के आधारमा छुट्याइयो भन्ने र त्यही भएर प्राविधिक टोलीसहित हामीले चाहिँ अहिले स्थलगत रूपमा चाहिँ अध्ययनको लागि पठाएको हो माछा मरेको भन्ने तथ्याङ्क पनि त्यो माछा मरेको भन्ने पनि आज एउटा पोखरीमा चाहिँ उता चौर झारेको अब त्यतिखेर पानी हल्लेर माछा मरे भन्नुभएको छ त्यो अनुसारको मुजुगा पनि तयार गरेर एउटा मौका हुन सक्दैन भूकम्पबाट माछा मरे भनेर रिपोर्ट गर्ने कुरा पनि सक्छ तपाईँले साँच्चैको मारेको नै हुनसक्छ अब त्यसलाई त एक किन्नु पनि भन्नु हामीले पनि पानी हल्लेर माछा मर्ने भन्ने कुरा पनि हुन्छ तलाभित्र हुनसक्छ अब ट्याङ्कीहरू नै फुटाल्ने गरेर छाल आउनसक्छ अथवा छालले मरेको पनि हुनसक्छ जे तथ्याङ्क आउँछ त्यो तथ्याङ्कलाई सही मान्न लागि यो भन्दै हुन्छ कि यहाँ माछा भनेर मलाई केही उस लाभ लिनु पनि छैन मैले आफ्नो धारणा राखेँ मात्रै अब यसपछि सहभागीको प्रश्न लिउँ फेरि नमस्कार मेरो नाम हेमन्त केसी घर मेरो दुली मेरो प्रश्न जिल्ला इन्जिनियर दिनेश कुमार घिमिरालाई छ दुलीका धेरै घरहरू भत्किएका छन् ती भत्किएका घरहरूमा बस्न उपयोग छ कि छैन त्यसको सुनाइ कहिले हुने हो मेरो प्रश्न त्यही होइन यहाँको प्रश्नको लागि धन्यवाद अगाडिबाट अर्को पनि लिऊँ नमस्कार म लक्ष्मण बिक घर चाहिँ पे गा हो मेरो पहिलो कुरा यो भूकम्पले पुर्याएको अवस्थाको अनुगमन अलिक प्रभावकारी भएन कि भन्ने मलाई लागिरहेको छ मेरो घर पनि चर्किएको छ मेरो घर पनि चर्किएको छ नटिप्दाखेरि पनि त्यहाँ चाहिँ गुनासो आउने वास्तविक जसले पाउनुपर्ने हो त्यो खालको चाहिँ व्यक्तिले नपाउने पहिचान गर्ने कुरामा यहाँहरूका संयन्त्रहरूलाई कडा निर्देशन दिएमा सही तथ्याङ्क आउने कुरामा प्रभावकारी होला भन्ने हिसाबले मैले चाहिँ यहाँहरूलाई त्यो सुझाव दिन चाहेँ प्रायः मान्छेहरू के हुन्छ भने एकचोटि घर बनाउँदा उसलाई मरिमेटी एकदम चाहिँ एकचोटि घर बनाएको हुन्छ त्यो घर क्षतिपग्योगे यो ग एवं घर सग सदरमुकाम में चारवटा चा। घर दांग में चारवटा चा। घर काठमंडू चा। में ते प्रकार का घर हो तस्त प्रकार के मंेला भी ऊ तीन सौ को, को दरले, ने जो एवं घर बना उ ऋण कारह को ऋण कारेदम मुस्किल ने दौध घर बनाई होनी तो घर एकदम पुरा चाहिए चर्कि दोसों चोटी त्यो घर उसे बना उसको अत्यन्त समस्या होता यकृति का मैं है लगत को आधार सरस्वती पाँच दरले अथवा चाहिँ पन्ध्र हजारको दरले अथवा चाहिँ तिन हजारको दरले होइन त्यो बाँड्दाखेरि त्यो कति न्यायचित हुन्छ होइन उसको घरको पारिवारिक अवस्था आर्थिक अवस्था क्याट क्या ले ले कुरा गरेर होइन राहत वितरण गर्ने सवालमा यहाँहरूको योजना के छ होइन यसले चाहिँ एउटा समस्या पारेको देखिन्छ अर्को कुरा घर बनाउनको लागि मतलब चाहिँ राज्यले अहिले चाहिँ दुई पर्सेन्टमा ब्याज दिने कुराहरू जो छ नि प्रमुख जिल्ला अधिकारीजीले भन्नुभयो यो सबै प्रकृतिका मान्छेहरूलाई हो या कस्तो प्रकृतिका मान्छेहरू अरूलाई हो यो कुरामा चाहिँ चा। म स्पष्ट हुन चाहन्छु धन्यवाद यहाँको प्रश्नको लागि धन्यवाद दिनेजी एउटा नागरिकले म बसिराखेको घर बस्नुलाई छ कि छैन भनेर कसरी थाहा पाउने त्यो थाहा पाउने त त्यो प्राविधिकलाई नै सोध्ने हो र त्यसैको लागि हामीले टिम पनि पठाएका छौँ त्यो टिमले अब सायद त्यो क्षति भयो भनेर आएको रेकर्डकोमा भेट्नेछन् र त्यसको आधारमा हो अर्को सिम्पली रूपमा हेर्ने भने यो ग्रा गाह्रोवाला घरमा क्र्याकहरू ठुल्ठुलो छ तलदेखि माथिसम्म क्र्याक छ भने त्यसमा बस्नु हुँदैन भनेर बुझ्नु पऱ्यो र क्र्याक चाहिँ होरिजेन्टल किसिमले छ भने त्यति माथिको मात्रै पाठ फेर पनि हामी बस्नु त्यो होरिजेन्टल भन्नाले भन्नाले यसो लम्बाइमा नभइकन चौडाइतर्फबाट भनेर त्यति माथिको मात्रै त्यति धेरै क्षति छैन भनेर बुझ्नु र त्यो अरू कुरा त त्यहाँ प्राविधिकले हेरेको हेरेपछि मात्रै नै यिन गर्न सकिन्छ त्यसलाई गाउँ गएर त्यो तथ्याङ्क बुझेर आउन केले दिँदैन यस्तो छ अहिले त हामीले टोली पठायौँ मैले फेरि पनि भने त्यो प्राविधिक पनि छन् र अर्को चाहिँ हाम्रो गाविस लेभलमा पनि धेरै प्राविधिकहरू उपलब्ध छन् अहिलेलाई तिनीहरूसँग पनि बुझ्न सकिन्छ र आवश्यक परेर प्रशासनले कुनै ठाउँमा हेरेर आउनुहोस् भनेर आदेश दिएको खण्डमा हामी त्यहाँ पनि जान सक्छौँ दुलीको एकजनाले त्यो समस्या राख्नुभयो नि साँच्ची हामीलाई समस्या छ गाह्रो छ भनेर भने त्यो टोली त्यहाँ गएर फेला नपारेको खण्डमा हामी फेरि पठाउन सक्छौँ अन्तरबहादुर दामसाई ढङ्गले कसैलाई पाँच आवश्यक पर्ने कसैलाई नपर्ने पनि हुन्छ होला निश्न आउने गरेका छन् यो कार्यक्रमें पारदर्शिता को लगी ना हो जो मैं लगे क्या के भादा खी जिस को एक भाग बड़ी घर एउटा घर ढलेको छ अरू घर ढलेको छैन भने त्यसलाई तत्काल रात नदिने भनेर छ अब यो कुरा त छुट्याउनु पर्यो होइन एउटा कुरा त्यहाँ छ अहिले हामीले दिएको अवस्था चाहिँ रात के त भन्दा गैरखाद्य सामग्री र रु पाँच तत्काल दिएको अवस्था हो त्यो पनि त्रिहत्तर घरलाई दिएको अवस्था छ र गैरखाद्य सामग्री भनेको चाहिँ हामीले रेड क्रसलाई मोबिलाइज गरेर नेपालगञ्जबाट त्यो पाल लगायतका सामग्री झिकाएर हामीले वितरण गऱ्यौँ अब रात जुन चाहिँ लिनुपर्ने अवस्थामा एउटा निवेदनै डिजाइन भएर आएको छ केन्द्रबाटै के भएर आएको छ भने त्यो रा रात मान्छेले घोषणा गर्नुपर्छ के घोषणा गर्नुपर्छ भन्दा मेरो एकभन्दा बढी घर छैन मैले योभन्दा पहिला अरू कुनै स्रोतबाट रात लिएको छैन हामी कहाँ पो नेपाल सरकारले मात्रै रात वितरण गरिएको छ भूकम्पको धेरै जोखिम भएको ठाँदा धेरै क्षतिवा ठाउँ त विभिन्न संस्था गएँ त्यसले गर्दा एकभन्दा बढी संस्थाबाट मैले रात लिएको छैन र भविष्यमा पनि लिने छैन भन्ने घोषणा गरेर निवेदन दिएको खण्डमा त्यो पन्ध्र हजार चाहिँ दिने भन्ने छ यसरी घोषणा गरेपछि त्यो घोषणा गर्ने मान्छेले झुट बोलेको रहेछ भने र त्यो घोषणा गर्न लगाउने मान्छेले पनि त्यसलाई सघाएको रहेछ भने त्यस्तो खालको झुट बेहोरा लेख्न सघाएको रहेछ भने यो सबै मान्छेलाई ठगीमा कारवाही गर्ने भनेर एउटा आएको छ यो कुरा पनि के छ भने आम पीडित पक्षले चाहिँ थाहा पाउनु पर्ने कुरो छ किन भन्दाखेरि रात चाहिँ नै लिँदाखेरि पाँच घन्टा दुई तिन तार लिने अनि ठगीमा गएर जेल बस्नुपर्ने स्थिति आयो भने त्यो पनि राम्रो कुरो भएन भनेपछि सरकारले सकभर अघि कुरा उठे जस्तै बराबर क्षति भएको अवस्थामा बराबर राहत पाउनु भन्ने एउटा नीतिगत चाहिँ व्यवस्था गरेको अवस्था छ जहाँसम्म हामीले जुन अब दिने रात जुन छ दस हजार थप दिने अर्थात् पन्ध्र हजार दिने जुन रात छ त्यो रात दिनको लागि चाहिँ हामीलाई के आदेश छ भन्दाखेरि स्थानीय निकायले परिचालन गरे पनि हुन्छ है भनेको छ अब यो कुरो चाहिँ के छ भने जिल्ला दैवी उद्धार समितिको बैठकमा मैले राख्छु र दैवी उद्धार समितिको बैठकले जे डिसिजन गर्छ त्यही मोडालिटीमा हामीले वितरण गर्छौँ जहाँसम्म के छ भने जुन रेकर्डहरू हामीलाई अपडेट भइराखेको छ अहिलेसम्म क्षतिको रेकर्डहरू त्यो केन्द्रमा पुगे पुगेन भन्ने अहिले उहाँको प्रश्न थियो निरन्तर रूपमा प्रत्येक दिन चाहिँ हामीले रिपोर्ट गरिरहेको अवस्था छ नभए यहाँहरूले हाम्रो यो चाहिँ जिल्ला प्रशासनको वेसाट हेर्नु भए पनि हुन्छ तपाईँहरूको नाम छ छैन त्यहाँबाट हेर्न सक्नुहुन्छ बाह्रवटा टोली फेरि गाउँमा पठाइरहेका छौँ हिजोदेखि गाउँमा छ्यापछ्याप्ती भएको अवस्था छ उहाँले सबै रेकर्डहरू ल्याउनुहुन्छ त्यसपछि हामीलाई त्यसलाई फाइनल गर्छौँ त्यसमा अनुगमन गर्ने व्यवस्था पनि यसैलाई पनि लिन सकिन्छ जस्तो हामीले तिनतिरवटा चाहिँ जुन डेटा सङ्कलन गऱ्यौँ त्यो अनुगमनै गरे हामीसँग आएको डेटालाई चाहिँ भेरिफाई गऱ्यो भने त अनुमानै गरे हो नि त क्षेत्रको विवरणको प्रकृति एकै नासको उस्ता उस्तै भएकाहरूले पनि कसैले रात पाएको कसैले नपाएको भन्ने गुनासो पनि छ नि गुड त्यो त मैले अहिले भर्खर भनिसकेँ एक सय छत्तिस पूर्ण रूपमा चाहिँ नि के अरे क्षति भनेर आएको अवस्था छ अहिले हामीले दिएको चाहिँ त्रिहत्तर घरलाई मात्रै छ नि त त्यसको अर्थ के गर्छ त्रिहत्तर एउटा अब एक यदि सही हो भने त्रिहत्तरले पाए अरूले बाँकीले पाएका छैन तपाईँ रोकिएको अवस्था चाहिँ के हो तपाईँलाई लाग्दैन कतै त्रिहत्तर घर छन् ती योड� घरहरू साँच्चीकै नभत्किएर पनि हामी कहाँ आँकडा आइपुग्दा हुनसक्छ र जुन तिरोत्तर गर्दा हामीले वितरण गऱ्यौँ त्यसमा कोही साँच्चीकै घर भत्केर छुटेका पनि हुनसक्न सक्छन् यस त्यही कुरालाई जस्टिफाई गरेर पठाएको अहिले उसले लिँदैमा त्यो चाहिँ नि पूर्णैमा बसिरहने अवस्था पनि होइन अब आउने डेटाले जे दिन्छ त्यही कुरालाई हामीले अन्तिम मान्छौँ र त्यही अनुसार चाहिँ उसले रातको चाहिँ असुविधा पाउँछ आम्सो स्थिति भएकोले पूर्ण रूपमा क्षति भएको भनेर पाँच हजार रात लिएको रहेछ भने फिर्ता गर्नुहुन्छ ताविधिक त्यसमा चाहिँ के छ भनेदेखि अब त्यो हामीले दिँदा त्यत्तिकै हदसम्म त्यो नाम टिपे भना त दिएको छैन एउटा कुरा चाहिँ हामीले त्यो बुझ्नुपर्छ गाविसको सिफारिस पनि छ त्यहाँ हामीलाई हामीलाई त्यहाँ स्थानीय मुजुल्का पनि छ प्रहरी सङ्गठनको मुजुल्का पनि छ अनि त्यो आधारमै दिएका छौँ फिर्ता गराउनुपर्ने अवस्था हो भने फिर्ता गराउँछौँ यदि फिर्ता गरेन भने ठगमा कारवाही चल्छ त आइसक्यो त बीबीसी मीडिया एक्शन रेडियो सानी को सहकारी में तैयार पारि को हमारे में आज हम भूकंप पीड़ित रुकुमवासी को पहचान जात अपा पुनर्निर्माण के अवस्था का बारे में बहस करते हमीसंग रुकुम का प्रमुख जिला अंतरबहादुर सिलवाल पर्यटन आयोग प्रेक्षक गोविंद थपलिया रमुख जिला इंजीनियर बीरश कुमार घिमिरे अब फिर तहभागी को प्रश्न लिं नमस्कार मेरे नाम बहादुर सुनार मेरे घर कोलतेम मेरा प्रश्न लाँच प्रमुख जिला जी कहा मेरे घर बैशाख बाह गति भूकंप चारे कुना चर्किए भत्की अहिले त्यहाँ बस्न नमिल्ने अवस्था छ तर त्यही घरमा हामी बसिरहेका छौँ र रा अहिलेसम्म राज्यले पनि हेरेको छैन र हाम्रो पारिवारिक आयुरले पनि त्यो घर हामीले निर्माण गर्न सक्ने अवस्था नभएको हुँदाले र रा यो राज्यबाट के कस्तो सुविधा पाइन्छ जिल्ला इन्जिनियर साहबले के भन्न चाहन्छु भनेपछि त्यो घरमा बस्न मिल्छ कि मिल्दैन पाँच हजार जुन राहत भन्नुभएको थियो त्यो राहत पाउनु भएको छ कि नै मैले पाएन त्यतिखेर मैले तकसिरापरकामा फोन गरेका म यति यति खलङ्गा दिएर सर मेरो घर फटकिएको छ आएर मुजल्का बनाइदिनुहोस् भनेको थिएँ अनि त्यतिखेर के भन्नु भने तपाईँ चर्केको घरलाई हामी मुजल्का बनाउँदैनौँ के भएको छ भने हामी आउँछौँ भन्ने कुरा भयो त्यतिखेर सात नम्बरवटा बिर्कुम भन्ने ठाउँमा आएर दुईवटा घर मुजलको बनाउनु भयो त्यतिखेर बिर्कुमको एकजनाले राहत पायो पाँच हजार कति पायो छ नम्बरवटा गएर एउटाले पायो राहत त्यो दुईवटाले पायो अहिलेसम्म कोल गाविस छ अन्यले पाएको छैन राहत अहिलेसम्म प्रमुख जिल्ला इन्जिनियरजी त्यस्तो घरमा बस्नु मिल्ने हो कि होइन त्यसमा बस्नु हुने होइन किनभने अब पराकम्पनहरू आइराखेको छ होइन त्यो त्यस्तो घरमा बस्नु हुँदैन उहाँहरूले बाहिरबाट अरू टिन टिन पालको व्यवस्था गरेर बस्दा राम्रो हुन्छ त्यहीँनिर कहाँ अरू घरहरू अनुगमन गरेर फर्किने राहत पनि दिने त्यस्तो घरलाई पनि किन छुट्याइराख्नुभयो गोविन्दजी यहाँहरूले यस्तो छ अब यो उहाँको घर हामीले चाहिँ भत्किएर हामी फेरि प्राविधिक होइन होइन मैले अघि नै भनिसकेँ अब हामीले हेरेर एउटा सामान्य आँखाले हेरेर चाहिँ भत्केको घरलाई भत्तिको स्थितिको त्यसमा केही चारवटै कुना चाहिँ काम नलाग्ने गरी मकिएका छन् भन्ने कुरा त मुजुल्का उठाउन सकिन्छ मुजुल्का चर्किएकोलाई हामीले के छ भने चा भत्किएको अनुसार मुजुल्ला गर्ने चर्केकोलाई चर्किएको अनुसार मुजुला गर्ने भनेका छौँ होइन र त्यो मुजुल्काको आधारमा त्यो घरमा बस्न हुने नहुने प्राविधिकले छुट्याउने हो अन्तर्बहादुर कस्ता घरलाई ध्वस्तै घर भनेर भन्ने अब चारवटै कुना चाहिँ मकिएको कच्ची घर रहेछ नि उहाँको हामी यसो अब मैले अघि सुरुमा नै भनेँ हामीलाई त्यो वरिकरणमै के भनेको छ भने अब भत्किया त भत्किएको दोस्तै भइहाल्यो त्यो कभरमा पर्ने भयो जुन चर्केका घर छन् बस्नु हुँदैन भनेर प्राविधिकले भन्छ भने त्यो पूर्ण पूर्ण क्षतिमा जान्छ र उहाँको घर चाहिँ यदि त्यस्तो छ भने अहिले भर्खरै पनि गइरहेको छ सायद कोल गाविसम्म आजभोलितिर पुगेको छ त्यो चाहिँ टोली त्यो टोलीलाई देखाउनुहोस् त्यो टोलीले पूर्ण क्षति भन्यो भने तपाईँलाई पूर्ण क्षतिअनुसारको चाहिँ राहत तपाईँले तत्काल पाउँछ फेरि सहभागीको प्रश्न लिऊ मेरो सबैलाई नमस्कार छ मेरो नाम दिपावली मेरो घर चोहबाङ गावि छ वर्ड नम्बर पर्छ मेरो प्रश्न प्रमुख जिल्ला अधिकारीलाई छ वैशाख बाह्र गते गएको भूकुङ्गले मेरो घर धेरै चर्किएको छ अब सुत्ने कोठामा चर्किएको छ बाहिर खतकिराको औलो कुना कुनामा पनि चर्किएको छ तिन दिनै चर्किँदै जाँदैछ अब बस्ने त अब हामी त्यही नै बस्छौँ घर नै छैन अन्त बस्ने हस् प्रश्नको लागि धन्यवाद नमस्कार मेरो नाम सन्द्रावली ओडनम्पा चखाबाङ वैशाख बाह्र गतेको भूकुम्बाले घर सर्किआएको छ जता है म साँझ बेलदेखि सुत्ने बेला अर्का घर जान्छु घर छैन बस्ने बास आला आला आ, नमस्ते नाम मा मेरो नाम ताराङ तावा काम गर्छु मेरो चाहिँ हाम्रो प्राविधिक कार्यालयका इन्जिनियर दिनेश सिंहलाई एउटा मेरो जिज्ञासा हामीसँग डेटा चाहिँ करिब एघार सय बाउन्न घरहरू चर्केको भन्ने आइसकेको छ यदि यति एघार सय बाउन्न चर्केको आइसकेको छ भने त्यसमा बस्न मिल्ने कि नमिल्ने भनेर वर्गीकरण गरिकन जिल्ला प्राविधिक कार्यालयले भनिदियो भने कति राम्रो हुन्थ्यो भन्ने मेरो जिज्ञासा छ हस् नमस्कार मनकामाना पुन म नेपाल कम्युनिस्ट पार्टी माओवादीको जिल्ला सेक्रेटरी जो एउटा हामीले अब हाम्रो जिल्लाको भूकम्पको बारे जो छलफल चलाछौँ योभन्दा अलि पूर्व जो सेक्टर अलि बढी मतलब धुङ्स नै छ यसको लागि हाम्रो जिल्लाको तर्फबाट गरेको सरसोको कुरालाई पनि अलिकति उल्लेख गरेर जिल्ला प्रशासनले एउटा मतलब टिबुर गरेर राख्यो भने त्यो एउटा मतलब समाजमा पोजिटिभ प्रभाव पर्थ्यो होला जस्तो लाग्छ अर्को चाहिँ यो भूकम्प जो अहिले गइरहेको करिब अब प्रागरमा भन्यो भने मान्छेले भुइजालो गयो भन्ने गाउँमा जो छ भूकम्पको कुरा होइन यसको बारेमा अलिकति अहिले जो चर्खिएको घरहरूमा बसिरहेको अवस्था यो बारेमा चाहिँ छिटोभन्दा छिटो फेरि अर्को मतलब पराग्रममा आउँदा योभन्दा अहिले शक्तिशाली आएर धेरै मतलब धनजनको क्षति हुनुपर्दा बचाउनुको लागि गर्नुपर्ने पहिलो कार्य भनेको यसको बस्न हुने र नहुने बारेमा प्राधिकरणलाई पनि टुङ्ग्याएर अगाडि बढाउन लागि प्रशासनले पहल गरोस् भन्ने मेरो चाहना छ चा। हस् सिलुवालजी अब घर चर्किएको छ तर उहाँहरू घर छोडेर अरू कसैको घरमा बसिराख्नु भएको छ के गर्ने त्यस्तो घरहरूलाई होइन त्यो चाहिँ नै पूर्ण क्षतिको होइन भनेर पहिला किन गर्नु पर्यो चर्किने डराउनु पर्ने अवस्था त हुँदैन सिम्पल चर्काई छ भने चाहिँ त्यो मर्म सुमार गरेर बस्न बसने चाहन्छ त्यो घर धनीले भने त्यो निवेदन आयो भने त्यसलाई चाहिँ हामी इन्टरटेन गर्छौँ तर भविष्यमा अरू कुनै पनि सुविधा लिन भन्ने स्वार्थमा चाहिँ केही रकम उपलब्ध गराउने भन्ने चाहिँ एउटा निर्देशन पनि आको अवस्था छ अनि उहाँले राखेर चाहिँ हाम्रो रुकुमको कन्ट्रिब्युसन चाहिँ केही कति कलेक्सन भयो कि भन्ने जस्तो बुझाएको मैले यदि हो भने चाहिँ हाम्रो जुन चाहिँ नेपाल सरकारको निर्णयअनुसार चाहिँ राजपत्राङ्गी द्वितीय श्रेणीसम्मले दस दिनको र त्योभन्दा तलकोले पाँच दिनको चाहिँ कन्ट्रिब्युसन गर्दाखेरि रुकुममा कार्यरत राष्ट्र सेवा कर्मचारीहरूबाट टोटल चाहिँ पन्चानब्बे लाख जुन चाहिँ प्रधानमन्त्री दवी राहत कोषमा जम्मा हुने व्यवरा यहाँहरूलाई म जानकारी गराउन चाहन्छु त्यसमध्ये चाहिँ अहिलेसम्म उन्तिस लाख रुपियाँ जम्मा भइसकेको अवस्था छ र निकट भविष्यमा टिचरहरूको अडचालिस लाख रुपियाँ जम्मा हुने र किन नेपाली सेनाको चाहिँ करिक उन्नाइस बिस लाख रुपियाँ जम्मा हुने अवस्था भएको टोटल एग्रिगेटमा चाहिँ पन्चानब्बे लाख रुपियाँ चाहिँ हामीले प्रधानमन्त्री दवी राहतको कोषमा रुकुमका राष्ट्रिय सेवाको तर्फबाट चाहिँ जमा हुने अवस्था छ र त्यसका अलावा चाहिँ नै हामीले विभिन्न सङ्घ संस्थाहरूलाई जुन चाहिँ राहत सङ्कलनको लागि पनि आग्रह गरेका थियौँ उहाँहरूले क्रमशः जमा गर्ने गरिरहनु भएको छ र तिनीहरूको भौचन हामीसँग आइसिआसी त्यसलाई फाइनलाइज गरेर फेरि पछि हामी सार्वजनिक गर्ने नै छौँ अन्य थुप्रै गई सरकारी निकायले पनि रात संकलन गरेको भन्ने कुरा सुनियो जिल्लामा वितरण गरिएको भन्ने कुरा सुन्न पाइएन नि होइन यो चाहिँ के छ भने एकद्वार प्रणाली अनुसार वितरण गर्ने भन्ने जुन चाहिँ नीतिअनुसारै हामीले जिल्ला दैव उद्धार समितिले नै सुरुमा के भन्यौँ भने पहिला त्यो सङ्कलन गर्नको लागि नै जिल्ला दैव उद्धार समितिको चाहिँ अनुमति लिनुपर्ने र त्यसरी अनुमति लिएर जुन चाहिँ जमा भएको छन् त्यसलाई प्रधानमन्त्री रात कोषमै गर्ने भने हुनाले हामीले जिल्लामा चाहिँ वितरण गरेनौँ जुन कुरा चाहिँ नै अब खाद्य सामग्री जुन जम्मा भएको थियो त्यो चाहिँ ने नेपाल रेड चाहिँ जिम्मा लाउने भनेर त्यहाँ जम्मा जिम्मा अवस्था छ भने रकम चाहिँ प्रधानमन्त्री दैवको रातकोषमै जम्मा भएको अवस्था जिल्लाबाट त्यो वितरण गर्नु आन्थेन होइन यसो भयो अब यसलाई चाहिँ कति पर्याप्त कति अपर् भन्ने कुरा हो अब यसमा चाहिँ हामीलाई सौभाग्य नै भन्नुपर्छ हुन त हामी भिक्टिम छौँ अब कसरी घर भत्किया छ त्यो हन्ड्रेड पर्सेन्ट उसलाई क्षति पुगेको छ तुलनात्मक रूपमा हेर्दाखेरि अब राष्ट्रमा अरू जिल्लाहरूमा चाहिँ चे बढी क्षति भएको हुनाले र अब त्यो कुरा जुन सुविधा आउँछ त्यो प्रधानमन्त्री राजकोषमा गइसकेपछि आउने सुविधा पनि त्यही हिसाबले प्रपोर्सनेटली सबै जिल्लामा आउने भएको हुनाले हामीले जिल्लामा बाँडी दिँदाखेरि फेरि त्यो उदाहरण आउने कुरा सुविधामा केही कटौती भयो भने फेरि त्यसको अफजस पनि जिल्ला त पूर्व उद्धार समितिले खानुपर्ने अवस्था भएको हुनाले हामीले यहाँ वितरण गरेनौँ अब दिनेशजी थुप्रै खालका समस्याहरू छन् भन्ने कुरा यहाँले पनि सुन्नुभयो अब भूकम्पबाट हुने क्षतिलाई कम गर्न के गर्न सकिएला त रुकुमको हकमा आचार संहि अहिलेसम्म त सरकारले केही न नगरपालिकामा मात्रै त्यो लागू गरेको छ अब त्यसलाई चाहिँ बिस्तारै मैले अघि नै भने त्यो तिन चार छरिका घरहरू हुन्छन् त्यो गाउँ गाउँको घरको हकमा चाहिँ त्यहाँको डकर्मी तालिम दिने गरेर त्यो आचार चाहिँ कसले दिने हो त्यो अहिलेसम्म चाहिँ भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटले दिने गरेको छ र अब चाहिँ यत्रो महामारी भइसकेपछि सरकारले प्रत्येक पर, नगरपालिका प्रत्येक गाविसमा पनि दिने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ त्यो यहाँले माग गर्न सक्नुहुन्न तालिम चाहिँ रहेछ है रुकुममा पनि भनेर त्यो माग हामीले गरेका छौँ र यो जन जनस्तरबाट पनि आउनुपर्छ जस्तो लाग्छ हस् गोविन्दजी अब यहाँले ल्याएको तथ्याङ्कको कुरा अघि धेरै कुरा उठिसक्यो अब चाहिँ सही तथ्याङ्क कहिलेसम्म ल्याइसक्नुहुन्छ होइन यसमा हाम्रो तथ्याङ्क ल्याउने क्रम अब नेपाल प्रहरीको तर्फबाट आइसक्यो र त्यसलाई भेरिफाई गर्नलाई हाम्रो शङ्का लाग्यो भने भेरिफाई गर्ने भन्ने मात्रै कुरो हो त्यसमा सम् सम्पूर्ण राजनीतिक दलदेखि अब हाम्रो प्राविधिक टोलीसहित खटिएको खटिनु भएको छ र एउटा कुरो यहाँहरूलाई म के निवेदन गर्न चाहन्छु भने अब यो तथ्याङ्क सबैको लिएको भन्ने कुरा पनि कुरो आयो अब यो तथ्याङ्क भनेको चाहिँ हामीले यो त रेकर्ड अभिलेखीकरणको लागि पनि लिएको हुन्छ माछा पोखरीको त्यो राहत पाउँछ नै भन्ने कुरो कुनै ग्यारेन्टी छैन र कसको यो भूकम्पबाट कहाँ कसो के क्षति भयो भन्ने कुरो अभिलेखीकरण मात्रै गरायो हामीले अब त्यो लिएँ जति सबैले जस्तो एउटा सामान्य चर्केको घर घरले पनि भोलि राहत पाउँछ भन्ने छैन किन नेपाल सरकारले त्यस विषयमा थप निर्णय गर्नै बाँकी छ अब अहिले हामीले तत्काल सरकारले निर्णय गरे भनेको घर भत्किएर बसबास भएको मान्छेलाई मात्रै त्यो पाँच र पन्ध्र हजारको कुरो हो अरूको त कुरै आएको छैन भनेपछि अब यो सबै उहाँहरूको हजार पन्ध्र सय अहिले डाटा आएको छ सबैले राहत पाउने कि नपाउने त्यो विषयमा केही पनि अहिलेसम्म आएको छैन तर हामीले के भने हाम्रो कति क्षति भयो त के क्षति भयो त भने एउटा हो अर्को कुरा के पनि गर्न भन्दाखेरि अब यहाँ हुनेले खा पाउने नहुनेले नपाउने होइन जस्तो चाहिँ नेपाल सरकारले त्यो लोनकै विषयमा पनि एउटा घर हुनेले मात्रै त्यो दुई पर्सेन्टमा पाउने हो तिनवटा घर हुनेले दुई पर्सेन्ट पाउँदैन पुरै दस पर्सेन्ट बाह्र पर्सेन्टतिर पाउने हो त्यसमा पनि त्यो चाहिँ ऊ ड्राफ्ट भइसकेको छ नेपाल सरकार स्वीकृत हुन बाँकी छ त्यो त्यो सफ्ट लोन पनि त्यसरी आउने हो त्यस कारण त्यो सबैलाई सब बराबर हुँदैन यो कुनै पनि हालत त्यो मान्छेको स्टाटस उसको अवस्था उसको चाहिँ हैसियतको आधारमा चाहिँ उसले चाहिँ सरकार नेपाल सरकारले त्यस्तो किसिमको दिन्छ त्यस यो डाटा हामीले के ल्यायौँ कसको गऱ्यौँ भन्ने कुरोमा यहाँहरूले दुविधा गरिरहनु पर्दैन र एउटा कुरो के हुनुपर्छ भने कसको कति क्षति भयो भनेको चाहिँ त्यो सहीद तथ्य आउनुपर्छ त्यसमा चाहिँ यहाँहरूले सहयोग गर्नु हुनु म अनुरोध गर्दछु तर अमेरिकाले आफ्नो देशमा लिन्छ भूकम्प पीडितद्वारालाई भनेर पनि कतिले चाहिँ राम्रा घर पनि भत्काएर हाम्रो चाहिँ मुचुल्का उठाइदिनु पऱ्यो भनेर परलाई आग्रह गरेका भन्ने कुराहरू पनि बाहिर आएको छ होइन अब यो हल्ला हल्लाको भएर पछि लाने भने त अब कोकारले के के हल्ला गर्छ त्यो थाहा छैन अब अहिलेसम्म मलाई थाहा छैन कोकारले ककालाई कहाँ लाने हो हो यो त हल्ला त जे पनि चल्छ है तपाईँको यहाँ चाहिँ दस एरिटर स्कुलको भूकम्प आउँदैछ उहाँहरू अति हल्ला गरिरहेको अब त्यस्तो हल्लाको पछि लाएर केही फाइदा छैन हामीले हाम्रो के समस्या हो त्यसमा मात्रै केन्द्रित हौँ हामी अन्तरबहादुर सिलवालजी अब यकिन तथ्याङ्क कहिलेसम्म आइपुग्छ यहाँहरूसम्म पुनर्निर्माणको काम कहिलेदेखि सुरु गर्नुहुन्छ राहतलाई कहिलेदेखि व्यवस्थित गर्नुहुन्छ अब इस सब व्यवस्थित उ तथ्यांक यकिन हो तथ्यांक ये अब मैं लगता है अस्थिट हमें खटा सात दिन भितर लियाने भागने जेठ को पंद्रह गति समय में हमी फाइनलाइज कर सौ पच्चीस सरकार नीति अनुसार अब पुनर्निर्माण का फेज में हम जो त वितरण रातलाई कसरी व्यवस्थित गर्नुहुन्छ अनि रातलाई अहिले हामी पूर्ण क्षतिको रात चाहिँ अहिले तत्कालको रात था था था। जुन छ त्यसलाई हामी प्रदान गर्छौँ पन्ध्र हजारको दरले पहिला दिएको समिति नबढ्ने गरी त्यस पछाडि चाहिँ अब त्यसलाई हामीले जुन परिचय पत्र सबै चाहिँ सूचीकृत सब भएका जतिलाई श्रेणी छुट्याएर अब जेठ पन्ध्र गतिभित्रमा रुकुम जिल्लामा भूकम्पले कति क्षति पुर्यायो कसको घरमा कति क्षति पुर्यायो त्यो सबै कुरा चाहिँ जिल्ला दयपुरको धार समितिसँग हेर्न पाइन्छ त यो कन्फर्म पाइन्छ जस्तो लाग्छ मलाई चाहिँ अब त्यसरी कन्फ्युज भइरह्यो भने कहिले पनि पाइँदैन त्यसले गर्दा मलाई के लाग्छ भने पन्ध्र गते चाहिँ एट एनी कस्ट हामी चाहिँ एउटा निर्गलमा पुग्छौँ हन्ड्रेड पर्सेन्ट नहोला 99.9% हामी त्यो शुद्ध डाटा बनाउँछौँ हस् तपाईँलाई यही रोक्दै हाम्रो सरकारको आजको बसलाई म यही टुङ्ग्याउँछु आजको बस तपाईँलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया पठाउनु होला हाम्रो ठेगाना रेडियो सानीबेर मुस्कोटेक रुकुम फोन शून्य अठासी आजको बसमा सहभागी भइदिनु भएकोमा रुकुमका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल पर्यटन आइपुग प्रेक्षक गोविन्द थपलिया र प्रमुख जिल्ला इन्जिनियर गिरीश कुमार घिमिरे सहभागी र श्रोतालाई विशेष धन्यवाद आजको हाम्रो सरकारबाट हामी सबै विधा हुन्छौँ नमस्कार